Ha ha ha ha! कान्ठिन तीने कान्ति छेबारो छिन जामन लाय तैइन मन नला गठौमा नहिं आयो सुपर लोके गर्दै गर्दै जाके साची सुपर लोके ब आए सारा छे भनी एक्चुअली बायदा होए डांटावारी नो परवलम युवा र ह्यान्डसम यो धनन्जय बाजेको घर कहाँ हो खै ल सबलाई थाहा भएको कुरा हो कि बुढो छैन कि म छैन मेरो मिस्टर लोकेको पावरलाई नजान्ने मान्छेहरू चाहिँ भष्म हुन्छन् लोड सेडिङमा आज भ्याउनु भयो कहाँबाट आइपुग्यो लोके कहाँबाट आइस बाबु भो धनजय बा यस बजियालाई भेट्यो कि दया लगाउँछ गएपछि हेरिस उठ्छ के गर्ने बेहोरा हेर्दा यस्तै छ बजियाको अब यसलाई समात्र पिट्न नहुने अर्धङ्गो छ बजिया अब यो यसलाई के गर्ने हेर्दैमत किन्न आएको हो है दिनु ए माला ए दैवागवा एबुढी यो यसबजी लोगेला भित्र त्यो पोकबार राख्यो नि त धनन्जय <गागन्ण> आमा पनि बुसी बुस्यो हाँस्दै पो जानु भयो त खाँदैन लोकै ल्याइ ल्याइदिए ल्याइदिएछ तार किन झुन्को बाबु यो लुवा सुकाउनु झुन्डा भन्दा पनि मिल्दैन मागुलाई जो भन्दा पनि मिल्दैन बाबु भन्दै लाँदा मर्दो के यस लोकेले कुरो बुझिसकेछ बाबु यो बिजुली बिजुली भन्ने नानीले यति देथ धोका त्यसकै तार हो बा त्यसकै तार हो त्यसकै तार हो यी के भयो यस बजीहरूलाई यहाँ अनुमर्नु यसलाई के भएर अनुमराउनु पर्यो यसलाई के भयो भयो चाहिँ के क्या ए के किनेर भन्दु लोके के भयो भन्दा बानेर भा खै धनन्जे बाजी यो यो गाउँमा बिहा गर्न पाइन्छ अरे होला कि आत्त भने कहिले बिजुलीको कुरा गर्छ कहिले बिहा गर्ने भन्छ कहिले बिहा त गर्न पाइन्छ तपाईँ चाहिँ अलिहरूलाई कसले पत्याउँछ रिया गर्न पाइन्छ त मलाई पत्याउँछन् र भने धनजय भा भैँसी पाइन्छ यो गाउँमा दुनो भैँसी दुनो दुनो पाएन गराटो हिर्काउँनो भयो नि लाउरी भैँसी पनि पाइन्छ मजाले पाइन्छ भैँसी भनेको भुटको जात हो भन्छन् साँच्ची बरु गाई पाले भने धर्म हुन्छ धनन्जे भाई पाइन्छ यहाँ हो मोरा, यो कहिले घ भैँसीको कुरो कहिले सुहानीको कुरो कहिले गाईको कुरो कहिले बिजुलीको कुरो कहिले मोहीको कुरो कहिले ठेकीको कुरो कतिपिधि यसले सताउन सक्यो मलाई हतार भइसक्यो त्यहाँ डाँडागाममा नराण गर्ने भने आज त्यहाँ बोलाखन् म र अबेला भइसक्यो भन्नु तेरो काम के हो मेरो काम त के हो के हो है एकदमै सबैको कुरो गरे पनि यो बिजुलीको कुरो नगर्नु होला है बिजुलीको बिजुली नाई बिजुली ना ये इस बजीला पहिलो पहिलो बिजुली आउनु बेला करेन्ट लाग्यो थिय कि हो ए लोके करेन्ट लाग्यो थिय कि हो फट शट टक नगे ओल्डर कम्बिनेशन शूट हिप पो नगे आओ ए धन्यवा नोस्कर नमस्कार नगे ओल्डरको तरहा भना लहर लहर नगे ओल्डर नै आएछ ए जवान समाजले समान लोकले समाज ते ते यो लोकेले मलाई लोकेले मलाई हैरान बनाएको बिहानदेखि कहिले बिजुली भन्छ कहिले के भन्छ कहिले तार भन्छ कहिले गाई भन्छ कहिले भैँसी भन्छ कहिले ठेकी भन्छ कहिले मोय भन्छ कहिले चाल्नु भन्छ कहिले गुन्द्री भन्छ कहिले जुत्ता भन्छ कहिले मोजा के के भन्छ भन्दाखेरि यो घर अगाडिको बिजुलीको तार हुँदैन कहिले त्यो बिजुलीको तार चाहिँ नछुटाइकन माथि दुईटा खाँ कार तर्काएर बनाएछ हेर्नुहोस् अनि पिङ्क बनाएपछि रातभरि पिङ्क खेल्नेछ जे भयो नि कहिले नआए पनि राति बाह्र बजी त लाइन आउँछ नि यसलाई थाह रहन्छ भन्यो पिङ्क के भन्छ भन्दाखेरि अब यो विचारमा सधैँ बाह्र बजीसम्म दिँदा हुने राति सुत्ने बेला लाइन नहुने उठ्ने बेला नि लाइन नहुने अनि त्योपछि यसको विचारमा चाहिँ चौबिसै घन्टा बत्ती आउँदैन भन्ने रहेछ तर यो बच्चालाई थाहा रहन्छ के धनजय भा नेपाल जलस्रोतको दोस्रो ठूलो धनी देश हो कम्तीमा नि राति बाह्र बजी लाइन आउँछ भन्ने कुरो पर्छ कि पर्दैन यो बिजुलीहरूले पनि कुन बेला मानिसमा सुप्छन् कुन बेला यिनीहरूले बिजुली पाल्दैनन् भनेर छोड्नुपर्ने दैव भगवान् के भन्नुहुन्छ भन्दाखेरि यो बेलुका बह त्यही पेकमा बसेर मलाई शङ्का त अहिले लागेको थियो नत्र भने यत्रो विधि बाह्र सत्ताइस हुँदै रोग रे रो अनमरो अनमरो खाले यताबेहरू हो पहिलेदेखि नै तर यसरी यो बरबर आएर बाउला मान्छे चाहिँ कहिले जुत्ता कहिले मलाई कहिले ठेकी कहिले चालु करेन्ट आउनु कहिले काहीयो कहिले बिजुली कहिले भैँसी कहिले गाई कहिले श्रीमती यो दुनियाँ पनि फलाएको थिएन यसले यो बिजुलीको करामा करेन्ट लायो अनि उपचारहरू पाएछ फुसकेर यो गाउँ छोडेर हिँडे हेर्नुहोस् अनि यसको हजुरबाउले फेरि मलाई राखेँ तेरो सासार कडा छ भने कुरन्त यसलाई खोजेर खोज्दा खोज्दा खोज्दा घरि डाँडा गाउँ गए घरि तल्लो गाउँ गएँ घरि उपल्लो गाउँ गएँ अहिले चाहिँ धनन्जय बाको गाउँमा आछ रे भन्ने थाहा पाएपछि अँ त्यही यो गाउँमा आएको नबन्दै यहाँ समाज ल हेर्नु त यसको मुख हेर्दै लाई नागे हजार श्रीराम श्रीकृष्ण भगवान गोविन्द यो पनि त्यही बुद्धिमा चाहिँ के भन्छ भनेदेखिलाई आगको डा आगले मार्नु भनेपछि यसलाई एक करेन्ट च्यात्ता लगाइदिनु पायो भने मगज फर्केर ठाउँ आउँथ्यो कि ए मरिपो बिहा गर्दिन भन्छ यिनीहरू फेरि बिहा गराउन लानु लाग्यो जस्तो छ फुसियो बोरा के गर्ने तपाईँको बाबा मलाई कति उमेर बिहा गर्ने बेलामा थोरै कमाउला चमाउला कमाएर ल्याउला विदेश जाला भने त झन् यस्तो बौलाहरू लन्ठेर हिँड्न थाल्यो कहिल्यै आउनु नपऱ्यो बिजुली यसकै घर यसले पिङ्गाले बेला चाहिँ आउनु पर्यो लु भन् भन् भन् अब बिहा त तपाईँले मेरो घर हुन्छ नि बाबु पहिला तिम्रो म उपचार गर्नुपऱ्यो त्यसपछि चाहिँ के गर्नुपर्छ भन्ने कुरो तिम्रो बास मैले सल्लाह गरेर तिमीहरू बिहा गर्नुपर्छ भनेर पनि भन्छुलाई नाकेलाई के भागेर सोइस सक्दैन तैँले एउटा चप्पलले एउटा जुत्ता लाकेले त दुइटै जुत्ता लगाए सबै कुरोलाई समेट्न परेन त्यो जुत्ता मात्र लाउँदाखेरि चप्पलको अपमान है चप्पल मात्र लाउँदाखेरि जुत्ताको अपमान त्यही भएर दुइटै मिसाएर लगाइदिएपछि पठैभित्र कोटभित्रपट्टि सर्ट बाहिरपट्टि कोही टाग ल्याङफ्याङ तलको माथि अगाडिको पछाडि के गरेँ अनि दैव नपाले गरे के होइन क्या बुढा अब के हो भने सबैले बाहिर कोटभित्र सर्ट लाउँछन् है अनि बिचारा सर्टले पनि कस्तो मन दुखाउने के म पनि भित्र हुन्छु तर मान्छेले कोटलाई मात्र हेर्छन् मलाई चाहिँ कसैले देखेन भनेर सर्टले चित्त दुखा भएर बाहिर लगाए कोर्टभित्र लगाएन्दी कहाँ तिरेर लगेर कस्यायो यसको पनि आफ्नै व्यर्था छ के जहिले पनि घाँटीमा मात्रै गलबन्दी कस्ने अनि घाँटीलाई मात्र न्यानो हुने तिग्रालाई चाहिँ कहिल्यै न्यानो नहुने भनेर कहिले काहीँ त टिग्राको पनि दिन फेरिस् भनेर हैत्रोमा धौँ सुरुवाल दिइरहेछ है त्यो होइन त्यो सुरुवाल चाहिँ घाँटीलाई पुगेर है सुरुवाल पनि के भन्नु त्यो आलु हाल्ने बोराभन्दा ठुला छन् क्यासिला कामडले कहिले दियो कि किनिस ठुलो बनाएर जामा स्टाइलले सिलाउन लगाएको भन्दा यो गयो के अरे नाके यसलाई ठिक गर्नु पर्यो बा यसलाई ठिक गर्नु पर्यो भएन उपचार गराउन पाइयो भने अलि सबैमै उपचार भइहाल्यो भने त यसले पनि जिन्दगी फेर्छन् एउटा कुरो चाहिँ मेरो दिमागमा के आयो त भन्दाखेनमा नाके हाल्दासमा यो हेरे एर, हेरे भे दैव भगवान् के गर्नु पर्यो भनेदेखि पहिला प्रथम यो लोकेको उपचार गर्न पर्यो उपचार गरिसकेपछि त्यो बिजुली दिने अड्डा कुन हो नेपाल सरकारको यो देशमा सरकार छ कि छैन तँ सो बिजुली दिने अड्डाको हाकिमलाई गएर यसो यसो भयो कि तिमीले बिजुली कहिल्यै नदेऊ दिने भए बिहान बेलुका भात पकाउने बेला राति अँधेर भए बेला त्यस्तो त्यस्तो बेला देऊ जुन बेला मान्छेलाई चाहिँदैन जुन बेला सुतेर त्यति बेला बिजुली दिने यो चाहिँ नि लोकै जस्तो चाहिँ अदबेहरू बिचराको चाहिँ यो दिमागकै पञ्चायत हुने गरिकन यसरी चाहिँ त्यो यो बि यो करिन्ट सल्काइदिने यो यो खालको चाहिँ हामीलाई हुनु भएन तिमीले अब यो जरिमाना तिर्नुपर्छ भनेर त्यो हाकिमलाई जाइन्छ गएर भन्नु पऱ्यो यसलाई स्याटे पारेर ठिक बनाएर मात्रै ल्याउने है कट्ठै बरा एउटै मात्रै छोरो हेर यसको बाबा मलाई कति दुःख बाला कट्ठै बिहा गर्ने बेलामा छोरो कमाएर झमाएर ल्याउला बिर जाला चोजाला भने त्यो चाहिँ त झन् कि मान्छे मान्छे भाँडो छोत्थ्यो त्यसलाई के मान्छे भन्नु थियो हे दो आधा कपाल खौरिएको आधा कपाल पालेको आधा रातो आधा खेतो कनपारै कनपारै रातो हुने गरेर के के तलर हिँड्छ त्यो पनि खोइ मान्छे हो ल ल रामरी ला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 होइन के भन्छ के बेर्नुहोस् हजुरबा तपाईँको नातिले बाख्लो गाउँमा गर धनजय बाजेको दिमाग चाड्दै रहेछ ए टल हस्पिटल लैहाल्नुहोस् होइन भने यसको अवस्था राम्रो छैन म चाहिँ अहिलेलाई गएँ हस्त नमस्ते ए बा बा भन्यो बुढो मान्छेलाई कति दुःख दिन जाने हो बुढो मान्छेले ल्याएर म चाहिँ गएँ भन्छ नेपालको कानुन आफै आफै जानु भनेर चाहिँ त्यही जो कसलाई चाहिँ देला लान्छ त्यसलाई हस्पिटल है त्यही रिक्सा त्यो मुरली पनि यही बेलामा कता गएको गा। ठेगान छैन रिमिखे ढाका त्यही डाकाले लान्छ है डाका डाका ए ढाक मा सुट्ठो माथिलाई चाहिँ ढाका दिने होइन के अलिक तिम्रो चाहिँ फेरि पच्याक पुचुक ठुतु नपनाइदिनु बेरलाउँदैन हजुरवालाई चाहिँ पच्याक पिच्याक भन्छ त्यसलाई लाज्ने भएपछि अलिक चढेक गीमा दिएर उता मात्र पठाइन्छ नि नरेसाउ हो सुट्ठो मैले कुरो बुझिसकेँ यो लोकेश वटिललाई हस्पिटल लानु पर्यो अन्त ठिक छ तिमी चाहिँ भित्र गरेर सुतेर बस्छ हो होइन यसलाई हौसप टिम छ मेरो आबु किन बोलाउँछु इमालाई चाहिँ फेरि लास देखेन सुठो बोकेर हिँड न अब के टुवा तिमी चाहिँ फेरि आफ्नै गाउँठाउँको मान्छे बिरामी हुँदाखेरि माइले नबोकी त बोक्छ त म यहाँ काँध्नु चाहिँ राम्रै पाइयो कि नगर सित सोल्टे स्टफ हेर त यहाँ एमटिएल मेन्टल होइन सोल्टे तिम्रोसित पानी छेउमा त देख्दा पनि आबु उहाँ चाहिँ लागेर आउँछ कि मलाई डक्टर नि पो परेछ भने डी साब नमस्ते नमस्ते नमस्ते है डी साह्रो यो मेरो चाहिँ लोके सोल्टे होइन जसलेको त ल्याङ फार्को भयो कि अस्ति चाहिँ लाइन नआएको बेलामा चाहिँ पुरा पिङ्क खेलेछ होइन राति राति उठेर रा पिङ्क खेलेछ बिजुलीको लट्ठामा होइन अनि राति बाह्र बजी चाहिँ बिजुली आएछ कि त्यसपछि सोल्टीलाई करेन्ट लाएर चाहिँ सोल्टेको दिमाग चाहिँ पुरै आउट भइसक्यो क्या आउट भएको दिमागलाई चाहिँ फेरि तपाईँले भित्र ल्याउने काम चाहिँ गरिदिनु पर्यो क्या डक्टर साहब तपाईँको बिरामीको चाहिँ क्रिटिकल केस चाहिँ अलिक क्रिटिकल छ होइन यसलाई चाहिँ व्यवस्थापन गर्नुपर्छ यसको उपचार गर्नु चाहिँ झन्डै एक लाख जति लाग्छ बिहा भयो कि भएन भन्नु खोज मिल्छ भने भन्नु के मिल्दैन भने पर्दैन होइन म पनि गायक हो नि त फेरि दुनियाँमा होइन मान्छेहरू फिद्धा भएर आश ठिकै छ है डाक्टर साहब तपाईँलाई जिस्काउनु खोजाएको चाहिँ होइन कि मात्र चाहिँ हल्का रमाइलो दिएको क्या डक्टर साहब नमस्ते अहिले चाहिँ लाग्छु ल पैसा लिनुलाई ल राज हौ माइलो सोल्टे यो बिरामीलाई केयर गरिदिए गर होइन अब डक्टरले भने थाहा था थिएन होइन डक्टरले भन्नु एक लाख चाहिँ म जताडा नै ल्याउँछु कि है केयर गरेर ल सोध्यो आबु पुयर गाडी जिम्मा त मेरो राज ल ठेक्छ है अब चाहिँ ताल भएन टेन्स भएन होइन डक्टर्नेको लागि चाहिँ एक लाख रुपियाँ चाहिँ कहाँबाट सुरु दो, त यो नेताको घरबाट चाहिँ हान्नुपर्छ कि यो चाहिँ नेता सुट्ठोले अलिक मात्र दियो भने त काण्ड पुगे उस्तै पऱ्यो भने मलाई चाहिँ कन्सर्ट हान्ने पैसा नि पुग्छ क्या फेरि हेलो नेताजी हौ रात साँच्चै आजभन्दा चुनाव जितेर फेरि काठमाडौँतिरै होला नि के यहाँ होला नि हेरैछ नमस्ते नेताजी हो नमस्ते हौ कति कताबाट आउनु के नेताजी हुनु चाहिँ के हो भन्दाखेरि अब म चाहिँ तपाईँको पार्टीको खरो कार्यकर्ता भन्ने चाहिँ तपाईँलाई थाहै होला होइन हजुर बाबा हौ कहिलेबाट चाहिँ मेरो कार्यकर्ता हलो छ अर्को पार्टीको छुनाजी अनि तपाईँले चुनाव जितिसकेपछि कसलाई भोट दिएर जित्यो कि हामीले भोट नदिएर चुनाव जित्थ्यो अहिले आएर चाहिँ भोटै नआालो जस्तो कुरो चाहिँ नगर है फेरि चुनाव भन्ने कुरा फेरि अर्को फेरि आउँछ फेरि त्यति बेला चाहिँ असलियत देखाइदिनु नपरोस् कि नेता चाहिँ लास हुन्छ के भयो भन्दाखेरि त्यो मेरो दाजु थियो नि लुक्के सुट्टो लुक्के चोटीलाई चाहिँ करेन्ट लायो क्या यस्तो हो यस्तो विद्युत प्राधिकरणले लाइनै नजिक बेला पनि सोल्ट्रीलाई करेन्ट ह्याङ पारेछ कि त्यही भएर चाहिँ नि के गर्नु पऱ्यो भन्दाखेरि त्यसको चाहिँ मेन्टलमा हल्का चोट पुगेछ कि एक लाख रुपियाँ चाहियो भनेर आएको छ कि उपचार गर्नलाई त्य चाहिँ हालिदिनु पऱ्यो होइन यस्तो चुनावमा चाहिँ प्रत्येकचोटि तपाईँको जित के होइन ठिकै छ पचास हजार आफ्नो देउन त त्यही भएन अनि के चाहियो त पचास हजारको चाहिँ व्यवस्थापन भयो होइन अब चाहिँ अर्को बाके पैसा चाहिँ कुन सोटोसँग झार्ने त आस ए अँ यो कामचन्द्रजीको पनि त चुनाव जितेकै बेला छु क्या अरे हाल ल नेताज्यौ आश मनाउन गाउँमा आएको बेला परेछ नेताहरूको होइन सबैको अगाडि उपस्थिति भएर हालु रमाइलो भइरहेछ के नमस्ते है नेताज्य ओ नमस्ते भाइ नमस्ते के छ साँच्ची भाइ तिम्रो हो आज के खबर हुने नि ने नेताज्यू हो म त ल्याङमा छु क्या आजभोलि लास्टै टेन्स भो होइन यो प्राधिकरणले लाइन दिएर होइन घरको मान्छेलाई करेन्ट लाएर हस्पिटलमा छ कि सहयोग माग्न आएको क्या नेताज्यूमा चाहिँ ओहो होइन यो कुरो चाहिँ मैले नि सुनेको हो त्यो हजुरबाले नि भन्दै हुनुहुन्थ्यो यसो गर त पचास हजार जति लगिरहेको अहिले अँ पुगेन भने अब म छँदैछु नि है है खै है भइहाल्छ नि सुट्ठो हो आश ल यत्तै भर्ष चाहिँ एक लाख त यही हो तर अझै पनि यो देशका नेताहरू त सकिया छैन नि कहाँ छोड्छु र म कसैलाई पनि छोड्दिनँ नि त आज अब यो ओल्ले जीव भना जानुपर्छ कि दाजु यिनी त झन् मेरै मान्छे हो होइन यिनलाई के थाहा मैले यिनलाई भोट हालिनँ भन्ने तर यिनले चाहिँ आफ्नै मान्छे ठानेछ नि त ओल् नमस्ते होइन कुरा के छ भने कुन गोरियाको प्रवेश भयो भनेको त आफ्नै पार्टीको मान्छेको प्रवेश भएछ त्यसैले तिमीले नमत्ती बन्छौ भने म पनि नमस्ते पर्काउँछु आश नेता चाहिँ एकदम टेन्सनको कुरा छ कि है आश घरमा चाहिँ करेन्ट लाएर होइन लोकेस वल्टीलाई होइन पाँच लाख चाहिन्छ भन्छ कि डक्टरले उपचार गरेर होइन अब नेताजीहरूले जितेको बेलामा पैसा नपाए कहिले पाउने क्या कुरो राख्नै नसक्ने भयो क्या नेता होइन <laughs> कुरा के छ भने स्याललाई काल आयो भने करेन्ट सर पच्चछ बन्थे तर यहाँ त करेन्टलाई काल आयो भने सर पच्चा जस्तो पो भयो यो लोड सेडिङ वास्तवमा चौबिसै घन्टा बनाउनु पर्ने जस्तो देखिन्छ अब त्यो कहिले कहिले लाइन दिँदाखेरि मान्छेलाई करेन्ट लाएर बन्न थाल्यो समस्या त्यही भएर हामी हाम्रो राजनीतिक दलमा कुरो उठ्याएर चौबिसै घन्टा लाइन नआउने बनाइदिन्छौँ त्यसपछि करेन्ट लगाउने कुरा के चाहिँ एक लाख जति लगिरहेको कभरेट पुगेन भने पछि माग्न आउनु देशका नेताहरू चाहिँ भेडा बाख्रा हो क्या ऊ बेलामा चाहिँ जनतालाई भेडा बाख्रा भन्छ होइन अहिले चाहिँ नेता भेडा बाख्रा हो क्या पैसा त लास्टै कलेक्सन भयो हो दुई लाखै भइसक्यो होइन लास्ट एउटा प्रचण्ड सोल्टीलाई फेरि नजाउँ क्या हो पार्टी फेरि चुनाव हारेर बसेका छन् होइन चुनाव हारे भने खासै टेन्स छैन भोट नि भनेकै यस्तै बेलामा हो होइन नेताजी हो नमस्ते मैले मने, मने निश्चित रूपमा मैले नमस्ते भन्ने मान्यता म नि पार्टीको छ मैले के कामले आयो भाइ म नि भन्ने मान्यता म नि पार्टीको छ आज हेर्नुहोस् नेताजी हो लास्टै टेन्सन भयो क्या व्यथा कति सुनाउनु होइन तपाईँले पनि थाहा पाउनुभयो होला होइन लोकेशलाई करेन्ट लाएर होइन हस्पिटलमा लास्ट स्टेजमा छ क्या दुई लाख नभए त उपचारै हुँदैन रहेछ नेताजी हो मैले निश्चित रूपमा मैले हामी त्यसै जङ्गलमा गएर बसेका होइनौ मैले जङ्गलमा न बिजुली छ न करेन्ट छ मैले मान्छेले बनाएको यो सहरीकरण सँगसँगै मने मान्छेलाई विनाश पनि निम्त्याएको छ मने त्यही पनि हाम्रो पार्टीले मैले सदा सर्वदा सहयोग गर्छ गरिरहन्छ गर्नुपर्छ भन्ने मान्यता मने नि हाम्रो पार्टीको छ अहिलेलाई चाहिँ भाइले पचास हजार लगिराखौँ मने पुगेन भने फेरि पनि सहयोगको हात फैलाउँ भन्ने मान्यता म हाम्रो पार्टीको छ आज चाहिँ नेताहरू लास्टै भोटियो नि त हो अब चाहिँ नमागौँ क्या गएसँग तर बाबुराम सोर्डा पनि थियो थे। अर्कोचोटिलाई छोडौ तिमीलाई चाहिँ होइन बाँकी पैसा, पैसा, पैसा, पैसा, पैसा, पैसा, पैसा, पैसा। चाहिँ सम्बन्ध विस्तारको लागि क्या होइन सम्बन्धको लागि क्या डाक्टर साहब तपाईँले बिरामी लिएर आउनुभयो एक लाख लागेको छ बिरामीको पहिला उपचार गरौँ न कुरै नभन्दो क्या डाक्टर साहब त्यसो भने अब ल्याउनुहोस् अरू बाँकी ल्याउनुहोस् होइन यो तपाईँ कतिवटा बिटो राख्नुहुन्छ एक लाख जति दिनु न ठ्याक्कै ए काउन्टरमा बुझाइदिनु के तपाईँलाई दिनु फेरि ऊ त बुझाइदिनु न एस ठिक छ ठिक छ ठिक छ अब के गर्नु त ठिक छ होइन पैसो कहाँबाट हो यो मुठो मुठो पैसा कहाँबाट हो देशको राजनीतिक दल बलियो भयो क्या बुढा त्यही भरिक राजनीतिक दलले गर्दाखेरि चाहिँ सहयोग ल्याएको क्या हे भगवान् भने यो राजनीतिक दल यत्रो सहयोग गर्ने भइसके कोहीले चाहिँ नि अब चार तारा झन्डा बोक्ने कोहीले चाहिँ हँसिया हतौडाको झन्डा बोक्ने कोहीले सूर्यको झन्डा बोक्ने कोहीले चाहिँ नि हलोको झन्डा बोक्ने कोहीले गाईको झन्डा बोक्ने हे भगवान् अनि यस्तै दालले हुने भने हाम्रो देशको राष्ट्रिय झन्डा चाहिँ कसले बोक्ने होइन सबै युवाले सोच्ने बेला आएन भने अब सबैले आ आफ्नो राजनीतिक दलको झन्डा बोक्ने आफ्नो स्वार्थ चाहिँ नि पुरा गर्ने अब अलिअलि सडक माग्दा पनि पाइने अनि देशको झन्डा निस्वार्थ भएर कले बोनिक्ने हे भगवा मै लाग्न थाल्यो भने तपाईँलाई आजको कार्यक्रम हँसाउने चौतारी कस्तो लाग्यो सल्लाह सुझाव अनि प्रतिक्रिया पठाउनका लागि हाम्रो ठेगाना हो कार्यक्रम हँसाउने चौतारी रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाहरज रत्नगर एक बकुल्लहर यस ठेगानामा तपाईँ पत्राचार गर्न सक्नुहुन्छ साथै तपाईँसँग इमेल इन्टरनेटको सुविधा छ भने रेडियो मा इमेल पनि गर्न सक्नुहुन्छ कार्यक्रम हसाउने चौतारीको अर्को नयाँ श्रृङ्खलाको साथ आगामी शुक्रबार फेरि पनि उपस्थित हुने नै छौ कार्यक्रम उत्पादनमा सहयोग गर्ने लक्ष्मण सापकोटालाई धन्यवाद साथमा अन्यबाट साथ दिने राज अनि रिजनलाई धन्यवाद कार्यक्रमको आजको अङ्कबाट कलाकारहरू केपी किरण शर्मा सुजिता हमालसँगै म रामु आचार्य पनि बिदा हुन्छु नमस्कार